नमस्कार भएको बिहानत बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा चितवन र मकवानपुरको सिमानामा रहेको लोथर खोलाको गेटी र बालुवा झिकिने भएको छ खोलामा गिट्टी बालुवाको सतह बढेपछि बाढी आउँदा मानव बस्ती र पुल जोखिममा पर्ने भन्दै सरकारवालाको पहलमा गिट्टी बालुवा उठाउने सहमति भएको हो स्थानीय विकास अधिकारी चितवन राष्ट्र निकुञ्जका प्रमुख राजनैतिक दलका प्रतिनिधि प्रभावित क्षेत्रका प्रतिनिधि लगायतको संयुक्त बैठकले खोलाबाट रोडाढुङ्गा गिटी र बालो उठाउने निर्णय गरेको हो जिल्ला विकास समिति चितवनको कारलेमा बिहिबार बसेको सर्वपक्षीय बैठकले असार मसान्तभित्र गिटी बालो उठाउने निर्णय गरेको छ चितवन राष्ट्र नेकुञ्ज क्षेत्रमा रहेको लोथर खोलामा ग्राबेल झिक्दा जैविक विविधतामा असर पर्ने भन्दै तिन वर्ष अगाडिदेखि खोलाबाट गिटी बालो उठाउन रोक लगाइएको थियो चित्तवन र मगफान्तरका स्थानीय विकास अधिकारी गृह मन्त्रालयका प्रतिनिधि संरक्षणकर्मी वातावरणविद लगायतको टोलीले एक महिना अगाडिदेखि प्रभावित क्षेत्रमा अध्ययन अनुसन्धान गरेपछि ग्रायबेल झिक्ने निर्णय गरिएको हो लोथरखोलाको सतहमाथि उठेर पूर्वपश्चिम राजमार्ग अन्तर्गत लोथरखोलामाथि निर्माण गरेको पुल नजिक पुगेको सतहमाथि उचालिएपछि वर्षामा आएको बाढीले पुल बगाउन सक्ने र पानी मानव बस्तीमा पस्न सक्ने उच्च जोखिम भएपछि सतह गहिराउन लागेको लागि ग्राबेल झिक्ने सहमति भएको हो हर हरेक वर्ष आउने बाढीले सतह उचालिँदै जाने भएकाले ग्राबेल झिक्नुपर्ने हुन्छ तिन वर्ष अगाडिदेखि खोलाबाट ग्राबेल नझिक्दा जोखिम बढ्दै गएको थियो उच्च खतरा भएपछि लोत्तर राप्ती डेक संरक्षण समिति का अध्यक्ष जागृत प्रसाद बेटवाल के पहल में ग्राबेल हटा मंत्रालय में निवेदन पेश करे प्रक्रिया अगाड़ी बढ़े थी खोलाको सतह बढ़ पूर्वी चितवन का पंचानब्बे हजार जनता को जीवन जोखिम पर्ने भाई ग्राबिल हटा पहल समिति का अध्यक्ष बैटवाल नेता बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र आज चितवनको रत्नगरमा सम्मानित हुँदैछन् बौद्धिकगिदान स्मृति राष्ट्रिय प्रतिष्ठान चितवनले स्थापना गरेको पच्चिस हजार एघार नगद राशिको बुद्धि खगीदान स्मृति प्रतिष्ठान पुरस्कारबाट राष्ट्रिय पुरस्कारबाट मिश्र सम्मानित हुन लाग्नु भएको हो पत्रकारिता मार्फत कल्याणकारी काम गर्दै सामाजिक रूपान्तरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत मिश्रलाई सम्मान गर्न लागेको प्रतिष्ठानले जनाएको छ साथै प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं गीतकार प्रेम विनोद नन्दनलाई पनि आजै अभिनन्दन गर्ने भएको छ चिदुवनमा धमाधम गाडी गुड्न मिल्ने पुल निर्माण भइरहेका छन् अघिल्लो आर्थिक वर्षमा निर्माण थालेका दुईवटा पुल निर्माण कार्य सम्पन्न भइसकेको छ यस आर्थिक वर्षमा निर्माण थालेको छवटा पुलको निर्माण कार्य जारी छ निर्माणाली का मध्य दासडुंगा पुल ने मारायणगढ़ मगलिन सड़क को मुख्य मार्गला अर्क जिलासंग जोड़ता बाकी अन्य पुल भने जिक बस्तीदी बस्ती जोड़ने पुल हु बर्षाया में निकन का साथ ठुलाखुला तरेर वार वारपार गर्नुपर्ने स्थानीयवासी पुल निर्माणसँगै सुविधामा फड्को मार्ने आशमा छन् रेउखोलामा पुल बनेपछि वर्षायाममा कठिनपूर्ण तरिकाले यात्रा गर्ने माडी क्षेत्रका बासिन्दा यस वर्ष भने यात्रामा कुनै बाधा नपर्ने भन्दै खुसी छन् खगेरी खोला पुल र खोला पुल निर्माण कार्य संपन्न भई सकता दाशुंगा में निर्माण जारी रहो दाशुंगा पुल को पच्चीस प्रतिशत काम संपन्न भैई चितवन तनाव जोड़ने इस पुल को काम एएनके कन्स्ट्रक्सन मार्फत धमाधम भइरहेको छ यसै आर्थिक वर्षमा छवटा पुलको कार्य सुरु गरिएको छ जसमा खोला पुल शक्तिखोर र पिठुवा बडी पुल चैनपुर र पर्सा बाटेघाट पुल कुमरोज र दाजडुङ्गा पुल रहेका छन् रिउ पुल झन्डै एघार करोडको लागतमा निर्माण भएको हो दाजडुङ्गा पुलका लागि प्रारम्भिक बजेट दुई करोड रुपैयाँ छुट्याइएको छ सबैलाई साक्षर बनाउने गरी सञ्चालन गरिएको अनौपचारिक शिक्षाको कक्षा स्वीकृति लिएर पनि भरतपुर नगर क्षेत्रभित्रै सञ्चारमा नरहेको पाइएको छ जिल्लाको सदरमुकाम भरतपुरमै कक्षा सञ्चालनमा नभेटेपछि अहिले अभियानका रूपमा सञ्चालन भएको साक्षरता अभियानको सफलतामै गम्भीर शङ्का उब्जिएको छ भरतपुर नगरपालिकाकोडा नम्बर सात स्थित कृष्णपुर माध्यमिक विद्यालयमा सञ्चालन गरिएको भनिएको कक्षा भेटिएन जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव रामकुमार श्रेष्ठले भन्नुभयो सहरी क्षेत्रकै कक्षा सञ्चालनमा नभेटिएपछि ग्रामीण क्षेत्र केही कक्षाका बारेमा पनि गम्भीर प्रश्न उब्जाएको छ कृष्णपुरमा कक्षा सञ्चालन गर्न जनचेतना सामुदायिक अध्ययन केन्द्रले बजेट लिएको छ माध्यमिक विद्यालय कृष्णपुरमा सञ्चालन गर्ने भनेको कक्षा शुक्रबार दिउँसो अनुगमन टोली पुग्दा नभेटिएपछि कक्षा सञ्चालनका बारेमा शङ्का उब्जिएको हो अनुगमन टोलीले कक्षा सञ्चालनमा नरहेको रिपोर्ट समेत जिल्ला शिक्षा कार्यालयलाई दिएको छ तो कक्षा संचारण में न अनुगमन टोली को नेतृत्व कर सचिव श्रेष्ठ ने भन्नभ्य कक्षा कंसारण में नईतबार स्पष्टीकरण सोच केन्द्र ने भनपा सात में मसवटा कक्षा संचाल को अनुमति पाया कक्षा संचारण नुरा केन्द्र के अध्यक्ष उमा साबकटा बने स्वीकार करा सब संसानम उ दावी थी कृष्णपुर मध्यमिक विद्यालय को कक्षा दिन में संसान में रहकर उ मध्यमाचल क्षेत्र का उन्नाइस जिलाज्ञानिक रामुरमा कृषि अनुसन्धानत्मक छलफलका लागि शुक्रबार भेला भएका छन् आधुनिक कृषि प्रणालीको विकाससँगै खेतबालीमा देखिएको नयाँ रोगको विषयमा कृषि विज्ञ तथा वैज्ञानिकहरू अनुसन्धानत्मक छलफलका लागि रामपुरको कृषि क्याम्पसमा भेला भएका हुन् भेलामा अहिलेसम्म देखिएको रोग र किरा निदान गर्ने उपायको बारेमा छलफल गरिएको क्षेत्रीय कृषि निर्देशनालयका कृषि निर्देशक एकनाथ आचार्यले जानकारी दिनुभयो कार्यक्रममा बोल्ने अधिकांश विज्ञहरूले कृषिमा ठोस नीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए उनीहरूले कृषि उत्पादनमा वृद्धि गराउन खाद्यान्न नगदे बालीको पनि नयाँ जातका बिउहरू भी भित्राउनुपर्ने बताएका छन् मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा क्षेत्रीय निर्देशक एकनाथ आचार्यले कृषि संबंधी अनुसंधात्मक सवाल पशु विज्ञ डर दामोदर सेणाई ने पशुपंशी के वििकस उत्पन्न समस्या तथा धान विज्ञ कैलाशनाथ बुडेर के कृषि अनुसंधान बाद सिारिश प्रविधि को विषय में कार्यपत्र प्रस्तुत कर पूर्वी चितवनको पदमपुरका महिलाहरूले अधिकारका लागि बचत गरेका छन् ब्याजका लागि नभई उनीहरू आफ्नो अधिकारका लागि संगठित बनेका हुन् कुनै समय हिंसामा पर्ने गरेका उनीहरू सङ्गठित भई महिला सशक्तिकरणका लागि जागरुक बनेका छन् उनीहरू आजभोलि आफ्नो समस्या समाधानका लागि आफै जागरुक बन्न थालेका छन् महिला पड़े समस्या का बारे में छलफल करूनी उपचार के बाटो खोजने करप्ताहिक रूप में समूह को बैठक बस बचत करने कसैला समस्या पर्या सामूहिक छलफल करी समस्या समाधान करने समूह में लगे जीवन में सकारात्मक परिवर्तन बतासन् घरलू हिंसा में परि महिला समस्या समूह में एक समस्या समाधान कर सामूहिक छलफल कर अग्रसर हुने गरेको बताएका छन् भरतपुर नगरपालिका बोर्ड बैठकले नारणी पुलदेखि दियालो बंगला बङ्गलासम्मको नदी किनार क्षेत्र निजी क्षेत्रलाई ठेक्कामा दिना सूचना प्रकाशित गर्ने निर्णय गरेपछि सरकारवालाले त्यसको विरोध गर्दै नदी किनार ठेक्कामा दिन नहुने बताएका छन् नारायणी नदी किनार क्षेत्रसँग सरकार राख्ने उद्योग वाणिज्य संशोधितवन नारायणी नदी संरक्षण तथा विकास समिति ओडा समन्वय समिति स्थानीय टोल विकास संस्थाहरू र नागरिक समाजका प्रतिनिधिको बिहीबार सम्पन्न बैठकले भरतपुर नगरपालिकाको बोर्ड बैठक निर्णयको विरोध गरेको बैठकपछि जारी विज्ञप्तिमा नारायणी नदी किनार क्षेत्रको चित संरक्षण र विकासका लागि जिबिस चितवन भरतपुर नगरपालिका र उबासङ्घ चितवनका प्रतिनिधिबीच छलफल भई सङ्घका पूर्वाध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतामा नारायणी नदी संरक्षण तथा विकास समिति गठन भएको उल्लेख छ इलाका प्रहरी कार्यालय रत्नगरले बिहि राति दुईवटा ट्र्याक्टरबाट अवैध काठ बरामद गरेको छ राति करिब दस बजेको समयमा कालिका सामुदायिक भवनबाट गोकडाको समेत डुम्रीचोकमा अवैध काठ पुर्याएको विशेष चुराकी काधारमा पुगेको प्रहरी टोलीले अन्दाजे तिन सय क्युफिट असनाको चौदह ना चार तीन पाँच एक छीन तँच एक आठ दुई नंबर को सो ट्रैक्टर का चालक भागना सफल भारत प्रनाई काठ तस्कर खोजी प्रयास भैरक प्रनाई प्ररामद काठला जिला प्रहरी कार्य पठाई और सो काठ जिलावन कार्य में बुझाइए इलाका प्रहरी कार्य प्रहरी नाम निरीक्षक बद्री पौडे जानकारी दूनभ भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको आयोजनामा अन्तर विभागीय कर्मचारी हाजिरी जवाब प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ युनियनले आफ्नो स्थापना दिवसका अवसर गरे पारेर प्रतियोगितामा अन्य सातवटा समयलाई उछिै प्रयोगशाला विभाग प्रथम भएको छ प्रतियोगितामा इमर्जेन्सी विभाग दोस्रो र प्रशासन विभाग तेस्रो भएका छन् नेप यातायात व्यवसाय राष्ट्रीय महासंग्र चवन टेम्पो मैक्रो तथा मिनी बस व्यवसाय समिति बीच पुनः विवाद शुरू पोखरा बस पार्क देखी, 24 कोटी हम गौरीगन्ज हेल्थपोस्टसम्म चितवन टेम्पो माइक्रो तथा मिनी बस व्यवसायले हाल चारवटा गाडी सञ्चारमा ल्याएका छन् यात्रुको माग भन्दै नेपाल यातायात व्यवसायले त्यस क्षेत्रको आफ्नो गाडी थपेपछि विवाद सुरु भएको हो यसअघि यी दुई यातायात समितिबीच भरतपुर रिङरोमा गाडी चलाउने सम्बन्धमा विवाद भएको थियो यस क्षेत्रको रूपमा नयाँ गाडी थप्न नारायणी अञ्चल यातायात समितिको अनुमति अनिवार्य भए पनि नेपाल यातायात सम्बद्ध व्यवसायले यसलाई उल्लङ्घन गर्दै आएको छ निजी क्षेत्रको पहलमा निर्माण गर्न लागि बहुचर्चित हेटौँडाको कुलेखानी काठमाडौँ सुरुङ मार्गमा कुनै पनि अवरोध बन्द हडताल चक्काजाम नगर्ने मकवानपुरका राजनैतिक दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् एकीकृत एक नेकपा माओवादी नेपाली कङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका मकवानफुरका सबै राजनैतिक दलहरूले सुरुङ मार्ग निर्माणमा कुनै पनि अवरोध नगर्ने प्रतिबद्धता जनाएका हुन् पूर्वाधार विकास कम्पनीले शुक्रबार हेटोडामा आयोजना गरेको सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो कार्यक्रममा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुश कुमार जोशीले अबको चार वर्षभित्रमा सुरुङ मार्ग निर्माण भइसक्ने बताउनुभयो चौतिस अर्ब रुपियाँ लागतमा निर्माण हुने सुरुङ मार्ग साल मङसिर महिनासम्म सम्पन्न हुने अब पालो ट्राफिक खबरको यति बेला नारायणगढ हिटौँडा विग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनबिसी काठमाडौँ मुगलिन दमली पोखरा नारायणगढ प्रासी बटोल सडक खण्ड पनि खुल्ला छन्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 अब आज हुने कार्यक्रमको बारेमा जानकारी बुद्धि खिदान स्मृति राष्ट्रिय प्रतिष्ठान चितवनले स्थापना गरेको बुद्धि खिदान स्मृति राष्ट्रिय पुरस्कारबाट बिबिसी नेपाली सभाका प्रमुख रविन्द्र मिश्र सम्मानित हुँदैछन् त्यसै गरी प्रतिष्ठानले नै आज वरिष्ठ साहित्यकार एवं गीतकार प्रेम विनोद नन्दलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ स्थान होटल स्टार ब्यान्डको रत्न रत्न गरेक समय दिउँसो साँढे दिउँसो बाह्र बजीदेखि चार बजीसम्म त्यस्तै नेपाल भूतपूर्व सैनिक समूह पिठुवाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुँदैछ समय दिउँसो साढे बाह्र बजे स्थान पारिजा चोक पिठुवा तपाईँको गाउँठाउँमा पनि कुनै सामाजिक कार्यको आयोजना गरिदिनुहुन्छ अनि कुनै घटना दुर्घटनाको घटना दुर्घटना भएका छन् भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अर्पण सबैका लागि सधैँका लागि रेडियो इन्टरनेट अनलाइनमा डब्लु सात नमस्कार साथमा एटिट्युड मल्टी लर्निङ एकाडेमी इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर कार्सहरू जापानिज कोरियन हिब्रो भाषाका कक्षाहरू अडियो भिजुअल कािनेस र इङ्लिस एक्जाम नदिकन पाँचवटा विषयमा मात्र एसएलसी दिन पाइने एक वर्षमा नै प्लस टू पास गर्न सकिने सम्पर्क एटिट्युट मल्टिलर्निङ एकाडमी खैरहनी चार वर्ष आधिकारिक प्लाजा हिमालयन ब्याङ्कको माथिल्लो तल्ला मोबाइल नम्बर अन्ठानब्बे चालीस शून्य चौदह रठानब्बे शून्य इकहत्तर उनान् सय तीन सौ अठासी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय पाँच मेगाहार्ज र यो हो कार्यक्रम शुभ बिहानी अनि शुभ प्रभात यो दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी र शुभ बिहानीको अर्को एउटा नवीन श्रृंखलाली राजा पनि तपाईँलाई यो बिहानको समयमा आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ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 गर्ने कार्यक्रम शुभ बिहानीको यो श्रृंखला तपाईँले कार्यक्रम शुभ बिहानी को शुरूआत आजको आज को तिथिमीति आज मिति विक्रम संबत दुई हजार सत्तरी साल बैशाख महीना को पच्चीस गति तदनुसार 2013 जुन तेरह जून आठ तारीख कृष्ण पक्षे औसी तिथि रात आठ बजे 19 मिनट उपरांत प्रतिपदा तिथि रोहिणी नक्षत्र साझ सात बजे अड़तीस मिनट उपरांत मृगसूरा नक्षत्र अतिध्रुति योग साझ सात बजे दुई मिनट उपरांत सुनी योग चतुष्पकरण आनंदादी यो त भयो आजको तिथि मिति र भने कार्यक्रममा प्रस्तुत गर्छौ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले के कसरी देखाएको छ तपाईँको आजको दिनलाई अबको क्रममा प्रस्तुत गर्छौ आजको मेष राशि हुने तपाईको लागि आज शुभ समाचार सुन्न पाउने खालको दिन रहेको छ त्यस्तै गरी आर्थिक हिसाबले पनि तपाईँको आजको दिन निकै नै राम्रो देखिन्छ बिग्रीको कामबाट पनि उचित नतिजा मिल्नेछ विशेष गरी शिक्षाको क्षेत्रबाट एकदमै फाइदा हुने खालको समय रहेको छ त्यस्तै खेलकुद तथा अन्य क्षेत्रमा पनि तपाईँको आज संलग्नता रहने देखिन्छ राशी मिथुन राशि हुने तपाईँको दिन आजको दिन त्यति राम्रो देखिँदैन मन चिन्तित रहने खालको दिन रहेको छ चिन्तामा तपाईँ आज पढ्न सक्नुहुन्छ र केही गल्ती गरिहाल्ने गरिहाल्ने वातावरण भने मिल्ने देखिँदैन धैर्य एवं समय मिठाउनुहोला कर्कट राशि हुने तपाईँको आजको दिन खासै उत्तम देखिँदैन नयाँ काम गर्नुभएको छ भने त्यो काम पनि आज नबन्न सक्छ व्यापारबाट आर्थिक लाभ मिल्ने खालको समय भने रहेको छ सिंह राशि हुने तपाईँको सामान्य रहेको छ सा। विजय तपाईँको पक्षमा हुनेछ आज र तपाईँले गर्नुभएको कामको नतिजा पनि राम्रै देखिनेछ कन्या राशि राशि तुला राशि आज को दिन मध्यम खाल को को संतोष बनने खाल समय खुशी एवं मनोरंजन को अवसर अगड़ी वृश्चमै राम्रो रहेको छ सोच्नु भएको काम सम्पन्न हुने खालको दिन पनि रहेको छ आज र यात्राको लागि पनि निकै नै उपयुक्त समय रहेको छ धनु राशि हुने तपाईँको आज विशेष गरी शिक्षा क्षेत्रबाट केही प्रगति गर्न सक्ने खालको दिन रहेको छ त्यस्तै गरी खेलकुद तथा अन्य प्रतियोगितामा पनि सहभागी हुनुपर्ने छ तपाईँ आज विचार गर्नुहोला मकर राशि मकर राशि हुने तपाईँको लागि आजको दिन त्यति राम्रो देखिँदैन काम गर्दा मन लगाएर गर्नुभयो भने सम्पन्न हुनसक्छ आज र समयले पनि तपाईँलाई आज साथ नदिन सक्छ तपाईँले गर्नुभएको कामको नतिजा भने राम्रो नै आउनेछ कुम्भ राशि हुने तपाईँको आज विशेष गरी पढाइ लेखाइको कामतिर मन जाने देखिन्छ राम्रो समय भने देखिँदैन तपाईँको लागि आज त्यति धेरै तपाईँको मन चिन्तित रहने सके हालने वातावरण पनि नबन्न सक्छ र अन्त्यमा मेन राशि रा हुने तपाईँको लागि आजको दिन आ... त्यति राम्रो रहेको जस्तो देखिँदैन नयाँ कामको अवसरबाट तपाईँ आज वञ्चित हुनुपर्ने खालको दिन रहेको छ र मन डराउन सक्छ समयमित है। त भयो आजको राशिफललाई हुन त राशिफलले जे जस्तो भने पनि तपाईँले यिनै कुरालाई आधार मानेर अगाडि बढ्नुपर्छ भने पक्कै पनि छैन सधैँ असल विचार राख्नुहोस् सकारात्मक सोच बनाएर अगाडि बढ्ने गर्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् सुखद रहनेछन् तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीमा अब भने पालो भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ सा। जानकारी प्रस्तुत गर्ने तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले साझा नेपाल सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले नेपाल चौतारी सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपालबाडी समाचार लगत्तै नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँले सहकर्मी सूर्यको साथमा कार्यक्रम लोक सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो अर्पण समाचारको 11 जेसम्म तपाईँले सहकर्मी सागरको साथमा एक्सन कर्ड सुन्न सक्नुहुनेछ र एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र बाह्र बजेको पालो हो नेपाली समाचारको र नेपालवाणी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले साथी सङ्गमनका कुरा सुन्न सक्नुहुनेछ र एक बजीको पालो हो अर्पण खबरको र अर्पण खबर, खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले पप ग्यालेरी सुन्न सक्नुहुनेछ र दुई बजीको पालो हो सुधा जस्तै अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तिन बजी नेपालवाडी समाचार तपाईँले सुन्नुहुनेछ र नेपालबाडी समाचार लगत्तै करिब चार बजीसम्म तपाईँले धनियाँकी दुनियाँ सुन्न सक्नुहुनेछ र चार बजेको पालो हो अर्पण खबरको अर्पण खबर लगत्तै करिब पाँच बजीसम्म तपाईँले दिपेन्द्रको साथमा लोक आँगन सुन्न सक्नुहुनेछ र पाँच बजेको पालो हो अर्पण बुलेटिनको पाँच तिसदेखि छ बजीसम्म तपाईँले कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ र छ बजीको पालो हो नेपाल बाणी समाचारको र नेपालवाणी समाचार लगत्तै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण सम... स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजेको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रमहरू पनि शुभ साँझको र सात तिसदेखि आठ बजेसम्म तपाईँले साजा खबर सुन्नुहुनेछ सा, र आठ बजे बाडी समाचार त्यस्तै गरी आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा र त्यस लगत्तै करिब दस बजेसम्म तपाईँले सहकर्मी सुभाषको साथमा प्रेम सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुल्दुली डट सुन्न सक्नुहुनेछ तपाईँलाई थाहा हुनेछ हामी एघार बजेदेखि भोलि बिहान चार बजेसम्म विश्राम लिन्छौँ र भोलि बिहान चार बजे, बजे पुनः धार्मिक कार्यक्रम प्रवचनमालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजे सिआइएनको साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस सात बजे अर्पण स्थानीय समाचार र त्यस लगत्तै शुभ बिहानीको लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ यो त रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्चबाट आज के हर्च कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् सोको बारेमा जानकारी जब भने कार्यक्रममा पालो भएको छ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने हजुर <द्ण> हजुर जसको जन्मदिन परेको छ हजुर जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको लाखौँ लाख शुभकामना तपाईँले यदि नयाँ काम गर्दै हुनुहुन्छ भने तपाईँलाई बधाई र शुभकामना र कुनै ठाउँको यात्रा तय गर्नु भएको छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी यसरी राख्नु भएको छ र शुभ बिहानीको यो कार्यक्रममा का यिनै विविध जानकारीहरू तपाईँको माझमा राख्दा राख्दै हामी अन्तमा पनि आइसकेका छौँ भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले शुभ बिहानीको श्रृङ्खलालाई साथ दिनुभयो मसँगै रहि दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो विश्वको चुनचुकेकोनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जेलसम्मको प्राविधिक साथको लागि रिजललाई धेरै धेरै धन्यवाद दिँदै शुभ बिहानीको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि दिँदा हुन्छु नमस्कार यहाँको दिन शुभ कार्यक्रम साधा पश्चिम महाकाली देखि पूर्व मेथी सम्मान हिमाल पहाड़ तराई उपत्यका भन्ज्याङ खड्का लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा ओकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो हामी नेपालीहरूबीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरु हुन सकोस् भन्ने उद्देश्य लिएको छ कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका दुई भन्दा बढ़ी सामुदायिक रेडियोहरूबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा आज को भाग एक सौ उन्नबे में हमी संविधान सभा निर्वाचन को मिति घोषणा में भईरिक ढिलाई को बारे में छलफल कर आजको छलफलमा सहभागी हुँदै हुनुहुन्छ विघटित संविधान सभाको संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्य र एकीकृत माओवादीका तर्फबाट उच्च रहनुभएका खिमलाल देवकोटा सामाजिक रूपान्तरणका लागि सिआइएन मार्फत देशभरिका दुई सय भन्दा बढ़ी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी नयाँ संविधान सभा निर्वाचनका अवरोध र मिति घोषणामा भइरहेको ढिलाइको बारेमा छलफल गर्दैछौ संविधान सभाको संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्य र एकीकृत माओवादीका नेता खिमलाल देवकोटा यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत है <laughs> सब भागाम आचार्यजी यहाँ अब संवैधानिक समिति को सभापति होधान आउला आवला जो भर एकदम अस्सी प्रतिशत काम संपन्न भैसकोर भो अवस्थ हेरी वर्ष में कस्तो पाउनुभयो अब त्यो तपाईँहरूको मिले त यसै नै खेर गएको जस्तो देखियो मैले चार वर्ष खेर गएको भन्ने ठानेको छैन चार वर्षमा हामीले संविधान दिन सकेनौं बनाउन सकेनौ त्यसको निम्ति दुःख छ अनि संविधान दिनुपर्ने थियो तर संविधान बारे संविधानका मुद्दाबारे विभिन्न समुदाय क्षेत्र पार्टीहरूका के के दृष्टिकोण छन् भन्नेबारे यत्रो व्यापक छलफलहरू भयो त्यसमा कतिपय कुरामा सहमति भए कति कुरामा विमति भए विमति भए पनि के के दृष्टिकोणमा विमति भएका छन् भन्ने रहेको छ र देशव्यापी रूप में चाहे संविधान सभा बने जनतावा संविधान बनाने एटा समस्या हो रपूर्ण देश इसमें चाहिए शामिल भर छलफल भाई देखी हो, यो व्यापक छलफल र त्यसबाट निस्केका चाहिने निष्कर्ष संविधान सभाका चाहिने ती डकुमेन्ट मात्रै होइन कि बाहिर संचार माध्यमहरूले विद्वानहरूले विभिन्न गोष्ठीहरूले गरेका सामग्रीहरू समेत यो देशको सम्पत्ति भएका छन् यसलाई मैले खेर गरेको भन्ने ठान्दिनँ तर चाहिने उद्देश्य हामीले जे चाहेको थियौँ त्यो चाहिँ प्राप्त हुन सकेन त्यो हो खिमलाल देवकोटाजी अब यहाँ अब कार्यदलमा पनि बसेर एउटा महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ त्यो चार वर्षको पाठ सिकेर त्यसलाई पनि खेर नगाएको जनतालाई भानु हुने गरेर अब कसरी अगाडि बढ्न पर्छ दलहरू मेरो दृष्टिकोणको कुरा गर्नुहुन्छ भने म चार वर्षको अवधिमा जुन ठाउँमा बसेर काम गरे, संवैधानिक समिति र त्यसको कार्यदल र रा उच्चस्तरीय राजनीतिक संयन्त्र त्यसपछि विवाद समाधान उपसमिति त्यसको पनि कार्यदल मैले जहाँ जहाँ काम गरेँ संघीयताको मुद्दा बाहेक अरु सबै मुद्दामा हाम्रा बीचमा सहमति भएको थियो त्यही सहमति भएको दस्तावेज चाहिँ शीर्ष नेताहरूले अनुमोदन गरिदिएको भए मुलुकले संविधान पाउने थियो एउटा पाटो दोस्रो पाटो संघीयताको मामलामा मैले अघि पनि भने चारवटा ठाउँमा सहमति भएको थियो जेठ दुई गतेको सहमति धेरै चर्चा गरिन्छ तर चार सय एघारको हस्ताक्षर भएको सहमतिले पनि संविधान दिन्थ्यो राज्य पुनसंरचना समितिको दस्तावेजले पनि संविधान दिन्थ्यो राज्य पुनसंरचना उच्चस्तरीय आयोगले पनि संविधान दिन्थ्यो त्यसकारण यी दुईटा कोणबाट तपाईँले हेर्नुभयो भने मुलुकले संविधान पाउने नै थियो त्यो हदसम्म म चाहिँ दृढ विश्वास के राख्छु भने संविधान बनेको थियो तर उच्च तहका नेताहरूको मनभेदका कारणले संविधान आउन सकेन भनेर भनियो भने ठिक हुन्छ भने यो पाटो दोस्रो पाटो चार वर्षको अवधि खेर गएको भन्ने त मलाई लाग्दै लाग्दैन चार वर्षका बीचमा यति विपरीत ध्रोहबाट विचार र दृष्टिकोणहरू उपस्थित भएका थिए ती विषयवस्तुहरू अन्तिम अन्तिम बेलामा निकट भएर थिए तिनीहरूका बीचमा सहमति भएर आएको थियो मानिलिउ संताको मामला भनेको संहिता भनेको देश टुक्राउने अखाडा हो देश टुक्राउने टूल हो भन्ने पनि दृष्टिकोण थियो संहिता भएन भने देश एकीकरण राख्न सकिन्न भन्ने टूल पनि थियो तर दुईटैले आखिरमा मिलन बित्नु कहाँ भेट्टा आयो भने सार्वसत्ता र अखण्डतालाई कायम राख्दै स्वशासन र आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्दै संघीयतामा जान सकिन्छ भन्ने ठाउँमा त राज्य पुनसंरचना समितिको प्रतिनिधि सहमत भयो त्यसो भएको हुनाले चार वर्षका अवधिमा भएका महत्वपूर्ण अभ्यासहरू मुलुकका सम्पत्ति भएका छन् निलामर आचार्य दलहरू बीच सहमति हुन नसक्नुको कारण पनि पहिलेको चाहिँ अन्तर्वस्तुमा संविधानको अन्तर्वस्तुमा विवाद भएर म्याथ थप्पिँदै जानु परेको थियो त्यस्तै तपाईँहरूलाई काम गर्न बैठकै बसाल्न गाह्रो भइरहेको थियो अहिले पनि त्यही विषय नै हो कि अथवा के कारणले चाहिँ अहिले दलहरू बिच सहमति हुन नसके अन्तरवस्तुबारे दलहरू त प्रवेशै गरेका छैनन् नि अहिले त निर्वाचन प्रमुख विषय रहेको छ दलहरूका बिचमा चाहिने आपसमा सहमति नकों कारणले दल सरकार बन सके रसने एवं दलभंदा बाहर को सहमति होने प्रधान न्यायाधीश भन्ने आयो त्यसैले दलहरूका बीच प्रधान न्यायाधीशमा सहमति भयो तटस्थ हुन्छ प्रधान न्यायाधीश भनेको चाहिने सबैले चाहिने कम्तीमा चार दलले त सहमति गरेको व्यक्ति हुनुभयो संस्था हुनुभयो त्यसको प्रमुख हुनुभयो त्यसैले उहाँलाई ल्याउने भन्ने सहमति गरेको तर यहाँ भइदियो के भन्नुहुन्छ भने त्यो सहमति गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्न जुन ढिलाइ भयो त्यसले चाहिने असजिलो उत्पन्न गर्यो फ्रेस होल्ड कुरा छ नि यो कुरा त त्यही संविधानको अन्तर्वस्तु भनेको कसैले भनेको जस्तो संविधान बनाउनलाई यो कुरा भयो भने चाहिँ हुन्छ भनेर नै यी विषय आको होला नि अहिले मेरो आफ्नो दृष्टिकोणले दलहरूका बीच त सहमति हुँदैन भन्ने भएको हुनाले नै दलहरूले यो चुनावी सरकार प्रधान न्यायाधीशको अध्यक्षतामा गठन गर्न सहमति गरे त्यस कारण दलहरूले किन भन्दाखेरि उसलाई खुसी पार्नुपर्छ चा, उसँग चाहिने समीकरण मिलाउनुपर्छ यी विभिन्न कुराहरू हुन्छन् यो मोर्चा र ऊ मोर्चा भनिरहन्छन् तसर्थ चुनाव गराउने जिम्मा पाइसकेपछि दलहरूको राय बुझ्ने हो र निर्णय गर्ने त चाहिने चुनावी सरकारले जहाँ दलहरूका मान्छे त्यहाँ प्रचण्डजी उपस्थित हुनुहुन्न निर्णय गर्दाखेरि त्यहाँ सुशीलजी उपस्थित हुनुहुन्न त्यहाँ झलनाथजी उपस्थित हुनुहुन्न त्यहाँ विजय गच्छेदारजी उपस्थित हुनुहुन्न त्यहाँ चाहिने जी उपस्थित हुनुहुन्न त्यहाँ चाहिँ जी उपस्थित हुनुहुन्न त्यसकारण चाहिँ देशको परिस्थिति बुझेर निर्णय गर्ने त चाहिने चुनावी सरकारले हो चुनावी सरकारले निर्णय गर्नुपर्ने हो मेरो विचार एउटा होला तपाईँको विचार एउटा होला अरूको विचार एउटा होला विभिन्न विचारहरू छन् तिनीहरूलाई एउटै विचारमा दलहरूले ल्याउन सकेनन् भनेर नै चुनावी सरकार गठन गरिएकोमा चुनावी सरकारले सबैको राय बुझ्ने हो निर्णय त आफूले गर्ने हो उनीहरूले चाहिने सबै सहमतिमा आइदिएनन् त्यस कारणमा चुनाव गराउनलाई मिति तोक्न सकेका छैन चुनाव गराउनलाई अध्यादेश चाहिने जारी गराउनको निम्ति राष्ट्रपति पठाउन सकेका छैन भन्नु चाहिँ मिल्दैन भन्ने मलाई लाग्छ मैं जो युवाक थ्रेस होल्ड का यी विवाद संविधान भोल चाह कता बनाने असम कस्तो संविधान सभा भाई हमें कस्तो खाल संधान बना भय विवाद लिया हो कि अथवा क्या विभाजन मेरे विचार में सबंधा पैला तो संविधान नबं को पाड़ी विषय वस्तु का कारण संविधान बने भा तर्क तो हो तर संविधान सभा को संरचना का कारण संविधान बने होने सत्य हो तैं द्वितीय मत कस को थिए र दुई तिआई मत सृजना गर्नका निम्ति एजेण्डाहरूमा सहमति बनेर एलायन्स पनि बन्न सकेको थिएन त्यस कारणले संविधान नबनेको हो र अब विचार गर्नुपर्ने कुरा के हो भने अब दुई तिहाईको एलायन्स एजेण्डामा सहमत भएर नबन्दासम्म संविधान बन्दैन त्यस कारण त्यसतर्फ केन्द्रित हुनुपर्छ एउटा विषय यो हो दोस्रो विषयवस्तु अहिले थ्रेस लगायतका निर्वाचन कानूनमा नयाँ तर्कहरू अहिले जसरी आएका छन् यो तर्क निर्वाचन आयोगले केका निम्ति प्रयोग गरेको थियो भने संविधान जारी हुन्छ संविधान जारी भइसकेपछि नयाँ संविधान अनुसार व्यवस्थापिका संसद त्यो निर्वाचन गर्दाखेरि निर्वाचन निर्वाचन कानुन कस्तो बनाउने भन्ने बारेमा केही विदेशीहरूको सहयोग समेतका आधारमा यो ठूलो लामो एक्सरसाइज भएको थियो तर दुर्भाग्यवश संविधान जारी नहुँदै संविधान सभाकै निर्वाचनका निम्ति यो कानूनको प्रयोग गर्न खोजियो यी प्रावधानहरूको प्रयोग गर्न खोजियो त्यसले संविधान सभा कानून संसदको जस्तो चुनाव संविधान सभाको गर्नुपर्ने यो अन्तर्विरोध चाहिँ मानिर्वाचन आयोग फँसो त्यो निर्वाचन आयोगले प्रस्ताव गरिदिएको कुरा दलहरूका बीचमा चाहिँ विमतिको विषयवस्तु बन्यो जबकि यसो नगरिदिएको भए अहिले दलहरू चाहिँ निर्वाचनका बारेमा चाहिँ एकमत भएर क्याम्पेनमा जाने गइसक्ने अवस्था थियो त्यसकारण यो थ्रेसहोल्डको कुरा हिजो साना दलका कारणले संविधान नभनेको होइन यसो भनियो भने गलत हुन्छ थ्रेसन लगाएर रो रोकेकै कारणले संविधान बन्छ भनेर भन्ने ग्यारेन्टी हो भने त्यसो पनि गर्न सकिन्छ तर संविधान सभाका निम्ति सबैलाई सहमत गराउनुपर्छ सबैलाई बोर्डमा ल्याउनु पर्छ भन्ने मान्यताहरू अघिल्लो निर्वाचनमा हामीले राखेनौँ भने अहिले राखेर रा, अथवा राख्न जसरी पनि राख्न पर्छ यो नभए त संविधान सभाको चुनावै हुँदैन भने जसरी बहस गर्न खोजिएको छ यो चाहिँ गलत भएको छ निलाम आचार्यज्यू यो थ्रेस होल्ड चाहिने हो कि होइन के हो आफ्नो विचारमा थ्रेस चाहिन्छ संविधान सभा चाहिने सक्षम हुनुपर्दछ चा। राजनीतिक पार्टी बलिया हुनुपर्दछ फेसवोल नराख्ने हो भने राजनीतिक पार्टी चाहिने कमजोर हुन जान्छन् किनभने निश्चित चाहिने मतदाताहरूको समर्थन नपाएको एउटा चाहिने कमजोर पार्टीसँग चाहिने त्यति चाहिने शक्ति हुँदैन जति चाहिने निश्चित चाहे मतदाता को समर्थन पाए बलिओ पार्टी संग्स के पार्टी बलिओ बनाने तिर जानु पार्टी टुकने तीर जानून अर्क संविधान सभा में कति चाहिए संविधान सभा भन्न चार पांच वर्ष का आवधिक निर्वाचन हो कतिम पार्टी करने त्यवस्थन कर सकिने किसिमनी जानू पर्ने रब जो पाए उसके जनता में गर्न र्यादि आर्जन नगर्नी गरन गई नईदि कमजोर गई पैदे भादा फिर अप्राकृतिक चाहने गठबंधन खुशी पार् पर्ने कहीं अवस्था के देखिजा क्ई पार्टी ने फिर स्पष्ट बहुमत नपाउने संभावना त्यसले गर्दा फेरि फेरि चाहिने फेसवल्ड पनि राख्नु न भने ससना पार्टीहरूलाई म्यानेज गर्नुपर्ने सरकार बनाउनुपर्ने आज तिनीहरू एउटासँग मिल्ने भोलि अर्कोसँग मिल्ने यो यो चाहिने प्रक्रिया चाहिने फेरि दोहोरिनेछ चा, र अनि चाहिने सरकार निर्माण गर्ने र भत्काउनेतिर नै फेरि समय जानेछ हिजोबाट हामीले पाठ लिनु हिजोको संविधान सभाको बनौट हाम्रो निम्ति त्यति चाहिने परिणाममुखी हुन सकेको होइन तपाईं अहिले सीआईएन मार्फत देशभरिका सामुदायिक रेडियोहरूबाट कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ हामी छलफललाई फेरि पनि जोड्ने नै छौ अहिले चाहिँ केही प्रतिनिधि विचारहरू सुनौ सबैभन्दा पहिले नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेलाई सुनौं निर्वाचन चाहिँ मंगिरमा कमसे कम नगराई हुँदैन र नगराई थार्दैन भनेर हामीहरू समेत एकताबद्ध भएर लाग्नुपर्छ अर्को बाँकी मुद्दा के कस्तो भन्ने राजनीतिक पार्टीहरू चुनावको निम्ति घोषणा पत्र बनाएर जनताको जान पर्यो जनताको विषय पत्याउनेवाला छैन आजित भएको छैनसँग त त्यो सन्दर्भमा हामी यसरी गर्न त्यो अठो गर्न लगाउने काम नागरिकहरूले मिलेर नागर गरे भने सम्भव हुन्छ नत्र मुलुक दुर्घटनामा पर्न छ कि भन्ने चिन्ता कसैमा छ भने त्यो स्वाभाविक हुन्छ नेताहरूले अब तुरन्त गर्छौँ एक हप्ताभित्र नेताले नेतामा दबाव नदिकाउनु पर्दैन नेताले अहिलेसम्म यो बिग्रेको एउटा कारण नै के हो भने उनीहरूलाई दबावै पुगेन सबै पार्टीहरूलाई मिलाएर अगाडि लैजान खोज्ने मानिसहरू भूमिका भएन त्यति साह्रो तर उनीहरूको निगरानीमा गर्नु परेन काम यिनीहरूले आफ्नो जे मन लाग्यो त्यही गरे होइन माओवादीका केही कुरामा त हामीलाई बुझ्दैन नेी का हमला कई चित्त बुझेन भाई कहरा झांति राखिकन माओवादी को काम कांग्रेस एमए बुझाने कांग्रेस एमएलए को काम माओवादी चित्र बुझाने ये मध्य दल चिताने भूमिका निर्वाह कर हो क्या नागरिक ने तू दिन सकेन हमीसंग नेक माल महासचिव सिपी मैनालीको विचार पनि छ अब गैरदलीय सरकार छ त्यसलाई हेल्प गर्न भनेर जुन एउटा संयन्त्र बनाएको छ अत्यन्त चाँगुरो छ त्यसले देशका सबै राजनीति र रा प्रवृत्तिलाई रा प्रतिनिधित्व गर्न सक्दैन त्यसलाई विघटन गरेर नयाँ संयन्त्र जसमा कमसे कम, कम सात पक्ष आठ पक्ष रहोस् नेकपा माओवादी पक्ष रहने भयो अब यो संघीय गणतान्त्रिक मोह यादव र भण्डारीहरूको पक्ष रह्यो अब हामी नेकपा राप्रपा नेमकिपा चुरे भावर संयुक्त राष्ट्रिय जनमोर्चा आदिको लेफ्ट डेमोक्राटिक दलहरूको एउटा अर्को समूह छ यी सबैलाई समेटेर त्यसलाई फराकिलो बनायो भने त्यसले सरकारलाई चाहिँ बढी सन्तुलित ढङ्गले चुनाव सम्पादन गर्नको निम्ति मद्दत गर्न सक्छ यस्ता कुराहरू टुङ्गियाएर जसलाई संविधान कानुनमा लेख्नुहुन्छ कानुनमा राखेर मात्रै चुनावको तिथि मिति घोषणा गर्नु राम्रो हुन्छ भन्ने हामीलाई लाग्छ यिनै कुरा नमिलेकोले गर्दा नभएका हुन् यहाँ दुईवटा लाइन छ एउटा लाइन के छ भने ती कुरा नमिले पनि मिति घोषणा गर हामी त्यसको पक्षमा छैनौँ त्यसको कुरा के हो भने यो चाहिँ के भने यो त्यो मिति घोषणा गराउनु बाबुरामले मुङसिरी सात गते संविधान सभाको चुनाव गराउँछु भने जस्तो हुन्छ निर्वाचन आय प्रमुख आयुक्त नीलक निर्वाचन का अंतिम हफ्ता देखि मंगसी को पैल्व हप्तासम होने में विश्वास कर सब्रहना अठाइस गते गरौँ भनेको छु कार्तिकको अठाइस गते ठुलो भोलिपल्ट पराध पनि एकाउन्न सालमा हामीले सारेको अब अठाइस उन्तिसमा गरौँ भनेको भनेको छु सरकारले सात गते भन्दा अगाडि मुङसिरको भइराखेको मैले कहिले कहीँ सुनेको छु ऐन नभई हुँदैन हामीलाई त ऐनको चाहिँ पोइन्ट अफ विवादन भन्छु म त्यो चाहिँ बस्ता बिन्दु हो ऐन चाहिँ चाँडै दिइदिनुहोस् मिति पनि सरकारले चाँडै दियोस् तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूबाट कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ आज हामी नयाँ संविधान सभाको निर्वाचनका अवरोध र मिति घोषणामा भइरहेको ढिलाईको बारेमा छलफल गरिरहेका छौं। छा। फेरि खिमलाल देवकोटाजी अब यहाँ अब कार्यदलमा नि अब मिहिनेत गरिरहनु भएको छ कहिले गर्छन् अब दलहरूले सहमति मेरो विचारमा दलहरू अब सहमति नगरी हुँदैन भन्ने बिन्दुमा जति पुग्छन् त्यति बेला सहमति गर्छन् अहिले दलहरूलाई केही दलहरूलाई कन्फ्युजन होला हिसाब किताब गरिरहेका होलान् अहिले चुनाव घोषणा गरियो भने भोलि मेरो दल र मेरो हैसियत कहाँनिर हुन्छ भन्ने गलत अनुमान गर्नका निम्ति दल दल र अरू र दलका नेताहरू लागेका कारणले यो विषयवस्तुलाई केही समय अल्म निम्ति केही समय चाहिँ पर धकेल्नका निम्ति दुरूपयोग गरिँदैछ भन्ने म ठान्दछु त्यसकारण यो ऐनको विषय चाहिँ त्यो त्यति धेरै महत्वपूर्ण विषय होइन दलका नेताहरूले चाहने बित्तिकै सहमति गरौँ भन्ने बित्तिकै यो विषयवस्तुमा सहमति हुन्छ निलाम आचार्यज्यू तपाईँलाई के लाग्छ दलहरू अहिले जुन मिहिनेत गरिरहेका छन् होइन सहमति गर्छौँ अब एक साताभित्र भन्ने कुरा नै भइरहेछ र अब एक गर्छौ भन्ने नै अगाडि बढेर सरकारले पनि त्यो विश्वास गरिरहेछ आ, यो प्रयास चाहिँ अब निकट भविष्यमै भनौँ न मिल्दैन मिल्दैन होइन तिन महिना भइसक्यो तिन महिनासम्म चाहिने निर्वाचन कसरी हुन्छ निर्वाचन प्रणाली के हो भन्ने नै टुङ्गो नलाग्ने तिन महिनासम्म चुनावी सरकार भन्ने तिन महिनासम्म मिति नै घोषणा नहुने भन्ने कुरा त मिल्दै मिल्दैन यो त टुङ्ग्याउनै पर्छ त्यो भयो भनेपछि नै निर्वाचनको वातावरण मिल्छ अर्को कुरा निर्वाचनमा सबै आउँछन् आउँदैनन् भन्ने कुरा त निर्वाचनको कार्यक्रम ल्याउँदासम्म मनोनयन गर्दासम्म पनि प्रयास गरिने कुरा हो अनि निर्वाचनको वातावरण बनाउनु त निर्वाचन हुने दिनसम्म पनि प्रयास गर्ने हो वातावरण बन्ला र त्यसपछि निर्वाचनमा जाउँला भन्ने कुरा त हुँदै हुँदैन नि पौडी खेल्न सिक्ने हो भने त पानीमा पसिआ त पस्दै खेल्दै पौडी पनि खेल्न जानिन्छ वातावरण पनि त्यसरी नै बन्छ एकदम पुरा वातावरण बनाएपछि निर्वाचन आ, को चाहिने घोषणा गर्छौ अनि चा। चाहिने कानून बनाउछौ भन्नु बन लाग्ने भने त्यो कहिल्यै हुँदैन त्यसकारण यो तीन महिनामा जसरी ढेला सृष्टि गर्यो त्यो नै चाहिने क्षम्य छैन अब चाहिँ के भन्नुपर्छ सरकारले चाहिँ अब भनौँ न आफै निर्वाचनको मिति घोषणा गरिदिने हो कि होइन हेनो राजनीतिक पार्टी आपने ठावनीक पार्टी को राजनीतिक जिम्मेवारी छाने मतदाता कसईला प्रोत्साहित करोत्साहित कर ठीक काम गयो करेन उल्लेख करने हो तर राज्य जिम्मा तो सरकार ने ले लिने होनी देश को जिम्मा देश संचालन करने तो वैधानिक नि तो हो तो राजनीतिक निर्टी हो पार्टीगत निकाय तिन्हीं त्यसैले कानुन बनाउने कानुन हेर्ने लागू गर्ने अहिले त कानुन बनाउने भन्ने पनि सरकारै हो किनभनेपछि संसद छैन सरकारले अध्यादेश मार्फत ल्याउने हो कानुन बनाउनु पनि सरकार हो र कानुन लागू गर्ने पनि सरकार हो देशमा सुरक्षा गर्ने पनि सरकार सरकार हो त्यस सरकार स्वेच्छाचारी हुनु हुँदैन अरू विचार पनि लिनु पर्दछ तर अरूहरू सबैले चाहिने पकाइदिएपछि मात्रै म पस्किन्छु भनेर चाहिँ नि लाग्न हुँदैन अरूको विचारले नै निर्णय गर्ने त सरकारले गर्नुपर्छ किमलाल चा। देकोटा चाहिँ एकीकृत एक एक नेकपा माओवादीले चाहिँ अब यो पहिला सहमति गरे अनि फेरि हुँदैन साना दलहरूले उफारेपछि हुँदैन भन्यो त्यसले कार, त्यसकै कारणले नै अहिले सहमति हुन सकेन यो एक महिना त्यत्तिकै खेर गयो भन्नुहुन्छ बिल्कुल गलत क्रा हो हमी 25 बुंदे पच्चीस बुदे सहमति में हमी अड़ीक थी का बारे में हमी हम पार्टी पंक्ति और जनता हमें प्रशिक्षित करेक बीच में एमआलए कंग्रेस का नेता निर्णय करजी और उपेन्द्रजीला नल्याईकन चाहे भन्न सुशीलजी ने तो यह चार दलिया सिंडिकेट खाराइज्स भ ल ठिक छ वैद्य र उपेन्द्रजीलाई ल्याउने कुरामा सहमति तर तपाईँहरूले कुर्सी राखेर रा, कुर्सीमा आउनुहोस् बस्नुहोस् भनेर आउँदैनन् एजेण्डामा सम्बोधन गर्ने हो भने समानुपातिक संख्या सिट संख्या घट्यो त्यसलाई सम्बोधन गर्नका निम्ति तयार हौं फ्रेस राख्ने कुरा उहाँहरूको आपत्ति छ यसमा चाहिँ लचक बनौं उहाँहरूलाई ल्याउने कुरा हो भने तपाईँहरूकै प्रस्ताव अनुसार भन्ने कुराले मात्रै हामीले यो विषय राखेका होइन भने उहाँहरू वैद्यजी र उपेन्द्रजी नभइकन चुनाव हुँदैन भन्ने निष्कर्षमा उहाँहरू नपुगेको होइन भने अथवा चारदल जे भेसको अगा बढ़ चाहे हो जन नेतृत्व करी बढ़ना उन् ल्यान पर्चान पर्च्य जिला उपेन्द्र जिला तब हमी बड़ी राय चिने का छह का एजेंडा संबोधन नगरिका वहां आनकार एजेंडा संबोधन करने ये दुईटा विषय उठाने भाषण यह विषय वस् अजी कोई अर्क हमीर कार्यदल में उच्चस्तरीय राजनीतिक संयंत्र में कार्यदल में हमारा बीच में सहमति हो सकेन सरकार ने निर्णय करो जे निर्णय गर्छ सर मानौ भनेर हामीले सरकारमा पठाइदेऊ भन्यौ त्यो विषय पनि कङ्ग्रेस र एमाले मानेनन् भनेपछि एकीकृत एक एक एक नेकपा माओवादीले अल्झाएको भन्ने कुरा त कसरी पुष्टि हुन्छ र निलाम जी यो नेकपा माओवादी अनि मधेसी जनाधिकार फोरम उपेन्द्र यादव नेतृत्वको जुन दलहरू छन् उनीहरूलाई बाहिर राखेर रा अब संविधान सभाको निर्वाचन सम्भव हुन्छ कि हुँदैन होइन उनीहरूलाई भित्र ल्याउनु पर्छ तर म बाहिरै बस्नु भित्र आउँदै आउँदिनँ भनेपछि मैले के गर्ने बाहिर त राखे होइन नि उहाँहरूलाई अनि भित्र ल्याउनुको निम्ति चाहिँ अथक प्रयास गर्नुपर्छ पछिसम्म प्रयास गर्नुपर्छ तर उहाँहरू चाहिँ भित्र आइराख्नु भएको छैन आउँदै आउनुहुन्न भनेर त चाहिँ चुनावलाई जनताको चाहिने मताधिकारलाई त रोकिराख्नु त मिलेन नि त्यस अर्को कुरा के भने चुनावको तयारी गर्दैमा चाहिँ उहाँहरूलाई ल्याउने प्रयास चाहिने समाप्त हुन्छ चा, भन्ने सोचाइ पनि मिलेन त्यो प्रयास त जारी राख्नु पर्दछ त्यसैले के प्रष्ट हुनु पर्यो भनेपछि निर्वाचन चाहिने कार्यक्रम जे जे गर्नुपर्छ त्यो निर्वाचनको प्रक्रिया अगाडि बढ्नुपर्छ र त्यही त्यही क्रममा चाहिने अरूहरूलाई पनि कन्भिन्स गर्ने ल्याउने कार्य पनि अगाडि बढ्नु पर्दछ त्यसैले यो काम सिध्याऊ अरू सबै सहमत भएपछि मात्रै म निर्वाचनको घोषणा गर्छु भन्ने हो भने त्यो चाहिने सम्भव हुँदैन निर्वाचनको घोषणा गर्ने त्यसले पनि दबाव सिर्जना गर्छ मिति घोषणा भयो कानुन बन्यो भनेपछि गर्छ कानुनमा यति हो कि मेरो हिजोको अनुभवबाट हामीले पाठ सिकौँ जस्तो चाहिने के भनेपछि राजनीतिलाई कसरी अपराध मुक्त गर्ने यहाँ चाहिने अभियोग लागेकाहरूलाई चुनाव लड्नु नदिने भन्ने कुरा छैन कि अभियोग सिद्ध भइसकेर त्यो पनि अन्तिम भइसकेकाहरूको स्थिति छ त्यो पनि राजनीतिक कारणले अभियोग लागेका भन्ने होइन प्रमाणित भइसकेका अपराधी भनेर अदालतबाट प्रमाणित भइसकेका त्यो पनि कति छ वर्षको छ कि छ वर्ष चाहिने पार नभइसकेकालाई मात्रै भन्ने त्यसैले त्यो गरौँ अर्को चाहिने भ्रष्टाचार अनि पैसाको खेल गुण्डागर्दी इत्यादिलाई चाहिँ प्रोत्साहन नगर्ने नगर किसिमले कानून बनाऊ हिजोका केही चाहिने कमी कमजोरीबाट पाठ लिउ भन्ने रहेको अहिले चाहिँ नि हामीले संविधान सभा भने तापनि निर्वाचन त ता आवधिक निर्वाचनको दृष्टिकोणबाटै गरिराखेका छौं निर्वाचन नभएको पाँच वर्ष त्यो छ वर्ष नै हुने भयो छ वर्ष हुने भयो अर्को निर्वाचन त गर्नै पर्छ त्यसलाई जेसुकै नाम र त्यो निकायले नै निर्णय गर्छ कि संविधान कसरी बनाउने के बनाउने अनि हिजोका फेरि हाम्रा संगठनात्मक संगठनात्मक हुँदाखेरि संविधान सभाका संगठनात्मक संरचनात्मक कमी कमजोरीहरूलाई पनि त्यसले ध्यान दिनुपर्छ र त्यही अनुसार अगाडि बढ्नुपर्छ भन्ने लाग्छ देवकोटाजी यहाँले अघि भनेको जस्तै दलहरूले चाहिँ निर्वाचनको हिसाब किताब नगर्ने मत कति ठूल होती मत आब किताब नगरिकन सात निर्वाचनक बस वहां सहमति करो अ देखा ये विवाद ती विवाद कति दिन में सधान हो ती सधान होने संभावना कति मेरे विचार में एक दिन लग्द यी सधान होना का निम्बित अब पार्टी देशव्यापी दौड़ा शुरू गरेका छन् र देशव्यापी रूपमा हेर्दाखेरि आफ्नो पार्टी प्रतिको आकर्षणको आकलन गरेका छन् त्यो आकलनबाट खास गरी नेपाली कंग्रेस र खास गरी एमआलए पार्टी त्यति धेरै उत्साहित देखिन्न त्यसो भएको कारणले थ्रेस होल्डको कुरा फौजदारी मुद्दाको कुरा अर्को कुरा अर्को कुरा गरेर लामो समयसम्म चाहिँ यसलाई प्रलोन गर्नका निम्ति कामयाबी भएको देखिएको छ त्यसकारण त्यो हिसाब किताब अहिले नै किन आत्तिनु पर्यो एजेण्डा जनताका मन सुनेछन् भने जनताले मत महीना बाकी छह महीना बाकी विश्वास हो होने निर्वाचन सम्भव संभव चा। निर्वाचनका निम्ति वातावरण बनाउन सकिन्छ र निर्वाचनमा सबै आउँछन् निर्वाचन घोषणा गर्ने बित्तिकै निर्वाचनमा सबै निर्वाचन निर्वाचन सहभागी सब हुन्छन् यस्ता झिना मसिना कुरामा चाहिँ बहस गरेर तर्क गरेर हामी अल्झिन हुँदैन भन्ने मेरो भनाइयो जहाँसम्म उपेन्द्रजी र वैद्यजीको कुरा हो हामीले ल्याए ल्याउने नल्याए नल्याउने हामीले बाहिर राख्न चाहेर उहाँ बाहिर बस्ने पनि होइन भित्र ल्याउन चाहेर भित्र बस्न आउने पनि होइन उहाँहरूको दृष्टिकोण के हो चुनावका बारेमा जनताको बारेमा के हो जनताका प्रतिनिधिले संविधान बनाउने भन्ने बारेमा उहाँहरूको दृष्टिकोण रा रा रहन रहन के, मा बन के हो त्यो कुरामा प्रश्न हुनुपर्छ एउटा दोस्रो चाहिँ उहाँहरूले के भनिरहनु भएको छ भने चुनाव घोषणा भएको छैन के को हामी भित्र आउने र बाहिर आउने भनेर भनिरहनु भएको छ त्यसकारण चुनाव घोषणा अनिवार्य शर्त बन्न पुगेको छ अघिल्लो अनुभव पनि के छ भने हामीले माघमा संविधान घोषणा गर्यौँ चैत्रमा संविधान सभाको चुनाव हुन्छ भन्यौ कानुन केही पनि बनेको थिएन त्यसपछि बल्ल कानुन बनेको थियो त्यति बेला कानुन संविधानमा लेखिदिए हुने अहिले चाहिँ कानुन बनेर वातावरण बनेर सब भित्र आएर अनि सब ठिकठाक हुनुपर्ने यह क्रा संविधान सभा का निखिन्न तिजो को अन्भव बा्नाव तुरंत घोषणा कर दियाऊ का आधारभूत विषय वस्तु के चाहिए बारे में तय कर घोषणा कर दऊ बाकी विषय वस्तु मैनेज करना का निम्बित चुनाव को अगी दिन समझ सक दलहरूबीचको असहमतिको राजनीतिका कारण चार वर्षमा पनि संविधान बनाउन नसकी संविधान सभाको अवसान भएको एक वर्ष पूरा हुँदा पनि अझै राष्ट्रले निकास पाउन सकेको छैन एक दलले अर्को दलको नेतृत्वको सरकार स्वीकार गर्न नसकेपछि ठूला चार राजनीतिक शक्तिहरूले चुनाव नै गराउन भनेर रा, खेलराज रेग्मीको नेतृत्वमा गैर राजनीतिक सरकार गठन गरे तापनि त्यो सरकारले चुनावको मिति समेत घोषणा गर्न सकेको छैन पहिलो संविधान सभाको चुनावको मिति घोषणा गरेपछि मात्रै निर्वाचन ऐन बनेको थियो त्यति बेला थ्रेसहोल्ड लगायतका विषयमा कुनै पनि विवाद देखिएको थिएन तर अहिले सरकारले निर्वाचन ऐन सम्बन्धी अध्यादेश आएपछि मात्रै निर्वाचनको घोषणा गर्ने भनेर ढिलाइ गरिरहेको छ यो सरकारले निर्वाचन गर्नै नसक्ने भनेर नेकपा माओवादी मधेसी जनाधिकार फोरम संघीय लोकतान्त्रिक पार्टी लगायतका दलहरूले विरोध गरिरहेका छन् भने सरकार बनाउने चार शक्तिकै नेताहरूले सरकारले सत्ता लम्ब्याउनका लागि निर्वाचनका काममा ढिलाइ गरेको विश्लेषण गरिरहेका छन् जति चाँडो निर्वाचन भयो त्यति नै चाँडो मुलुकले निकास पाउने भएकाले सबैले आफ्नो स्वार्थ त्यागेर निर्वाचनलाई सफल बनाउने बाटो रोज्नु पर्दछ यस्तै छलफल र विचारको निष्कर्ष सहित सा आजका लागि साझा नेपालको समय सकिने लागेको छ आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ घट्ट पसल चौतारो हाट बजार मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्त संघको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ साझा नेपाल सुनेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनको लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्ट बक्स नम्बर उन्नाइस तीन चौबिस काठमाडौँ सा। आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुने नै छौ त्यतिञेलसम्मका लागि साथी सोहम सुवेदी प्राविधिक साथी एकराज भण्डारी सहित उषा केसी र म दीपक आचार्य पनि विदा हुन्छौ आउँदो साताको साझा नेपालमा फेरि भेटौँला धन्यवाद रेडियो अर्पण एक सय चार थुप्लो अर्पण टाइम्स